नमस्ते नमस्ते नमस्ते समस्त हाडुरि सुर्तमै इत्रमा स्वागत छ आइत हैन आज पनि हामी आइिसु गसु आइसो इगासु द माइ गु प्लेन रेडियस रिसन ओपन सुबेगालागी सुबेगालागी रेडियो ओपन 100000 मेगाहर्समा एडो साथसाथै इन्टरनेट अनलाइनको www.radioopen.com लगन गरे पनि यति बेला तपाईले हाम्रो यो आवाज सुनिराख्नु भएको छ हसो जस्ट फर एन्जॉय को श्रृंख्ला हो आज हामी हामी दुईजना र अर्को मित्र सुन पनि छ तपाईँको साथमा कल गर्नुको लागि नम्बर जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन फाइभ सिक्स थ्री थ्री थ्री थ्रीको लागिमा कल गर्न सक्नुहुनेछ है आज पनि हामी तपाईँसँग रमाइलो कुराकानी गर्ने तर्खरमा आउनु आउनुहोला दुई घन्टाबाट पनि तपाईँको लागि खुल्दैछ प्रोग्रामको स्टार्टिङ सङ्ग सु है तपाईँ सुम्बरको लागि एउटा सङ्ग सङपछि हामी सो तपाईँसँग कुराकानी गर्नुको लागि be my life गरि हेर्नु तपाईँको लागि थोस बहिनीको आवाज मैले राख्यौँ कमल खोती र श्रेया सोथुङले चाहिँ गाउनु भएको थियो है तपाईँको लागि यो सङ सँग पछि फेरि पनि तपाईँलाई स्वागत छ प्रिगाम जस्ट फर इन्जोयमा होइन ओके टेक्निकल सपोर्ट बाचाो विष्णु आवाज बाचाो हामी दुई जना छौ आहा म प्रतीक्षा अनि सोम हामी दुई जना त तपाईसँग कुरा गानी गर्नको लागि आइ सकेका छौ तपाई पनि आउनु होला दुई घण्टा पछि पनि तपाईको लागि खुलेछ र हामी भरपूर तपाईलाई इन्ट्रेन गराउने कोसिसमा रहन्छौ प्रज्ञा जस्ट इन्ट्रेन पोकी पनि तपाईसँग कुरा गानी रोहन स तपाईसँग कुरा गर्न अहिले कुरा गानी गर्नेछौ आजको यो श्रृङ्खलामा हामी है सो तपाई कल गर्नुहोस् कल गर्नको लागि 0955 56332 र 333 को लाइनमा तपाईले कल गर्न सक्नुहुन्छ है अरू केही छु सबै ठिकठाक छ साथीहरू आउँदै हुनुहुन्छ अरे विष्णुजीले कुरा गरिराख्नु भएको छ कहिले बिजुली विष्णुजीले फोन राख्नुहुन्छ भनेर म बसिरहेको छु होइन कुरो भनेको कस्तो हुनुपर्छ भने कहिले काहीँ यस्ता नहुने कुरा पनि हुँदैन प्रायः यसो पानी परिरहेछ पानी परेको छु तपाईँले खाना खानुभयो होला तपाईँले रोपाइको मौसम त अझै पनि गएको छैन रोपाई गरिरहेछौँ होइन चलिरहेको छ तपाईँले व्यस्त आउनुहोस् होला विशेष गरी व्यस्तको बावजुद पनि तपाईँले हामीलाई सुन्नु भएको छ माया गर्नु भएको छ खुसी लाग्छ कि अरे प्रत्यक्ष आज कता गएको थियो म त कहीँ कहीँ देखिरहेको थिएँ नि डेटिङ बसेको होइन <laughs> खाए अनि रेडियो आए है। फेर, फेरी फेरी, बड़ी सुन्ने कानाले सुन्यो के है त्यो भइसके पछि के हुन्छ भन त भ्रम हुन्छ तिम्रो ओ, ओ बनो हो म कसरी भनौँ गाँठे म त छुक्कै पऱ्यो कि फेरि है ठिकै छ मैले देख्ने कुरा देखिहालेँ यहाँभन्दा धेरै भन्यो भने फेरि साथीहरूलाई थाहा पाउनु होला भन्ने अर्को समस्या पनि हुन्छ होइन त्यो डर लागेको छ होला तिमीलाई सु केही छैन होइन प्रोग्राम जस्ट फ्र एनजिओ सँगै हुनुहुन्छ तपाईँ र तपाईँसँग रहेर हामी रह, कुराकानी गर्ने कोसिसमा छौँ आज पनि तपाईँसँग रमाइलो गफगाफ हुनेछ र यति बेला तपाईँले प्रोग्राम जस्ट फोर रेडियो अर्पण फोर पोइन्ट फाइभ त सुनिराख्नु भएको छ नि साथसाथै यति बेला इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट रेडियो लगइन गरेर पनि विशेषको जुन सुकेकोबाट सुनिराख्नु भएको छ आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै कल गर्दै गर्नुहोस् हामी तपाईँको इन्टरटेनमेन्टको लागि तपाईँलाई मनोरञ्जन दिनुको लागि लभली सङ्गहरू पनि फिलहाल अर्को सङ्ग हामी राख्दैछौ तपाईँको लागि यो लभली सङ्ग सँग पछि कमर्सियल ब्रेक ब्रेक पछि होला खोज्दै उड़ी को दूरी समय अब सास फेर्न खोज्ता निसु मत पैला चल खोज्ता भाषु मेरो मन कहीं टाड़ी जा रही चलन मन सकिन यहां को खुशी किन्न सकिन यहां को चलन मन सकिन यहां को खुशी किन्न सकिन सुझू मो शहर को भीड़ मान्छेहरूको मुटु छैन रे खुशी हंस सकिन झूटो नाता घास् सक दवाई खुशी हाँ सकिन यह झूटो नाता घास् सक छु मनाऊटी सब छुम यहा सब यहाँ को ही आप लैजा एटिच्युड मल्ट्रिलर्निङ एकाडेमीको अत्यन्त जरुरी सूचना हाम्रो यस एटिच्युड मल्ट्री लर्निङ एकाडेमीले विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै पठन पाठन अझै राम्रो व्यवस्थित र सहज बाथरूममा गराउनको लागि हिमालयन ब्याङ्क माथिबाट हल नारायण डेभलपमेन्ट ब्याङ्क माथि सरेको कुरा सम्पूर्ण विद्यार्थी शिक्षक अभिभावक शुभ चिन्तक लगायत सम्पूर्णमा जानकारी गराउन चाहन्छौ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो कार्यक्रम जस्ट फर इन्जोय ब्रेक यो बाँकी समयमा तपाईँ सुनिरहनु भएको छ तपाईँको प्यारो रेडियो स्टेसन अर्पण सबैका लागि रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ दुईजना छौँ तपाईँसँग कुराकानी गर्नको लागि एकदमै एकदम तयार भएर बसिरहेको छु साथी स्वागत गरौँ एकदमै जी गरेको छैन साथीको बिहाले घरिमा जन्ती खाना खाने बेला हुँदैछ होइन खाँदैछन् कोही बिस्तारी खाउँ किन आत्तिर यस्तो नेपालको तपाईँलाई थाहा छ नि त के काम रहेछ म विजेता नै बन्न सकिनँ कि राजुन प्रोग्राममा अनि त्यही भएर सम्झिरहेको थियो भयो होला क्याप्पै हुन्थ्यो है एकदमै हेर्नु नै साथीभाइसँग कतिको भेट भइरहेछन् हजुर माया गर्ने मान्छेहरू कतिको भेट भइरहेछन् एउटा हजुर अब खै कसै भन्नु खासै मान्छे नराम्रो भएर होला कसैले माया गर्दैन भन्न गाह्रो हो कि भन्न लाथे मैले स्त्री बडो अलि घुम्छ पनि होइन गरिन्छ नि एकदम सन्चो छैन कि जब माया कुरा हुँदै हुन्छ त्यति बेला उहाँलाई सन्चो टागो दुख्छ माया कुरा गर्ने उत्तिखेर माया कुरा तसलाई पोल्छ रोल्चिनीज्यूहरूको हालखबर के छ त फ्रेन्ड <laughs> हुन्छ <laughs> <laughs> <laughs> हजुर हुन्छ भनौँ न अब त के भने यस्तै छ आज हामीले टपिक लिएका छैनौँ होइन किनकि आज त्यत्तिकै रमाइलो कुराकानी गर्ने योजना मात्र बनाएको थियो पनि के, के रामर रामर हो बिहेमा राम्रो राम्रो कान्छेहरू देखिरहेको छौँ क्या होइन कुरो हुनसक्छ कि अब जब बिहेमा गइसकेपछि त होइन यार साथीले त बिहा गऱ्यो कि म पनि अर्कै पनि हेर्छु मैले पनि भनेर मलाई त मैले त मन थाम्नै सक्दिनँ राम्र राम ना ना ए, ना ना। ना के है धनखुट्टातिरको तपाईँलाई मलाई लिएर जानु त्यस्तै भयो उताउनु पर्ने के भयो त लिएर आएर हामी हेरिहाल्छौँ नाचिनुहोस् न होइन एउटा तपाईँ न एउटा मलाई चितवन होला नि फेरि डुन्टो लिएर आउनुहुन्थ्यो गरेर पठाइदिनु पर्छ के अनि अनि सुनाउनु बिहान चाहिँ पानी परिरहेको थियो बिहान पानी परिरहेको थियो अहिले चाहिँ पानी परेको छैन है अहिले चाहिँ पानी पर्ने सम्भावना धेरै छ किनकि यो प्रत्यक्षको यो मुडले गर्दाखेरि पानी पर्ने सम्भावना छ भन्नु नि जस्तो भइरहेको छ कति गाह्रो भएको होला उहाँलाई नै थाहा होला क्या हिजोसित यस्तो थिएन आज अब टडक टुडु ओही फोन आ जस्तो माने थिए अगी फोन आ जस्तो माने थिए फोन मा के वागे के भयो के हो होइन भनेको त्यत्छो नै भइसकेको थोरै समले अलिकति बडी बोला थाले हो जस्तो मलाई लाइरा हैन मसमले कन्ट्रोल गर्छ एस्तो हो कि असार मा बोडी सिल्टुम सबै फल्छ के हैन nilam यो असार को मौसम हो बोडी सिल्टुम सबै फल्छ है म त बडी बोल्नु भयो भन्न थालेको हैन जि भए पनि अनि निरम जी हजुर अरु के छ अरु सबै ठीक छ नि है हजुर हेर्नु न एकदम रमाइलो छ यस्तो हुन्थ्यो आज त बिह आ राम्रो केटीहरू त्यही भएर पानी पानी पर्यो भने त केटीहरू सबै लुक्छ कि दुःख लागिरहेको छ निलमजी चाँडा चाँडो तपाईँको पनि लगन जोडोस् ल्याङ्क यु किन जन्मिँदैन नेपालमा एउटा सम्झाउनु पर्दा चाहिँ नि सर्वप्रथम अब हाम्रो समुदायलाई अब एकदम नसम् कसरी रिसाउनु होला बोल्दा बोल्दैछ नि ओहोल भन्नु होला अनि त्यहाँ पच्चिस बस्ने कुरा गरिरहनु भएको छ उहाँले आधार बिराइन्छ ठिकै छ उहाँको शीघ्र सस्तै कामना गर्न चाहन्छु होइन अनि हाम्रो अब के विष्णु दाई एकदम प्यारो गरी हँसाइरहनु बेला मौकामा है ऊ त्यही हुनुहुन्छ राजन दाईले हिजो मलाई अलिक पछाडि पार्नु भएको छ दुःख लागिरहेको छ ठिकै छ अनि मेरो सुनि साथीहरू हुनुहुन्छ निरु अनि निशा तामाङ सानु चौधरी उमा दानिया गोमा मगर ज्योति मगर अङ्किता नेप अन्जना सापकोटा नम्रता चौधरी अस्मिता चौधरी मिना गुरुङ अनि सलिना अनि निरा अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी भरत साई पवनजाङ भण्डारी साथै आज मेरो भेट हुँदैछ क्या अनि सुन्नु न अनि मेरो मनोज भुजेल दीपक धर्म सुदन पृथ्वी अनि विकास कार्की अनि मेरो प्यारो साथी घमण्डा मगर है अनि त्यहाँ स्वागत गरौलो नमस्कार ठीक तम, सब अब है पदमा साँच्ची सपना हो र खानु भिजुका झुल्का राति मैले देखेको थिएँ कि त्यही भएर च्याउँदा चाहिँ हेलो किन रिसा भाइ नि कति रिसाउनु भएको भोगी साह्रै त हुन नभ मान्छे भएर अनि के गर्दै हुनुहुन्छ अहिले अब हामीलाई थोरै त भाइ नयाँ नौलो हाल खबर कि अब है अनि असारको मौसम छ यो असारको मौसम भित्रमा पनि लगन रहेछन् कि एक दुइटा है अनि त्यो लगन सक्नलाई नजोडेको हो क्या त्र बाँकी छ अब पर्सेन्ट पनि एउटा कुराले मात्र पुरा हुन्छ कि है पछि पुरा पुरा भएपछि चाहिँ भनौँला है सपनालाई होइन विकमा भन्न नसके पनि सपनामा देखेर भए पनि भनिदिऊला है सपनाजी okay. <laughs> के भन्नु त नि त्यही त केही पनि छैन कि भन्नलाई प्रतीक्षासँग तर मसँगै छु ओके अब लास्टमा सम्झुन साथीहरूलाई मा घरको मामा माइजु भएको छ कि आ सुधबाई सुनि रहनु भएको छ सुधबाई मन्गुआ बल सर्पन सबैका लागि सुनि के लाग्छ रेडियो अर्पण 100 4.5 मेगाहर्ज र कुसाथी लाइनमा स्वागत गरौ हेलो हेलो दै नमस्ते अनोसका के छ अल्गुबल एकदम ठीक छ हजुरको के छ हामी पनि एकदम ठीक छौ नि को बोलनु भो हजुर को बोलनु भो हो एकदम सम्झने बानी छ ना? ना नाम नभन्नुहोस् म आफै भनिदिन्छु सोमलाई च्यालेन्ज भएर भरतजी होइन र जसकै भन्नु पर्यो तर आलि मिलेन आलि मिलेन गे हैन पवन हैन र हजुर पवन है होइन मिलेन पवन नि मिलेन त्यतिरी हो मिलेन घमण्ड एकदमै घमण्ड अ ठ्याकै मिलेछ मैले सबभन्दा पहिला मैले भने आखिर मैले नै मिलाउनु पर्यो है घमण्ड हो त आज जस्तो सुस्त सुस्त बोल्नु भाथे नि म त गांभर जी जस्तो लागिरागु के फेरि एकदम ठिक छ एकदम फ्रिट एन्ड फाइन भन्नुपर्छ हल्का हल्का सन्जो छैन कि पनि तपाईँहरूसँग कुरा गर्दाखेरि हजुर मैले खाइसकेँ दिदीको लागि स्वास्थ्य शिक्षामा न केही पनि भएको छैन बाना मात्र पारे होइन होइन कि त्यो यस्तो त्यो औषधी खाने खालको रोग होइन त्यही रोग के स्तो भए पनि तर त्यो औषधी नै भवनजी सब ठिक छ नि हामी तपाईँहरूको आशीर्वादले बाँच्यवादले सबै ठिकै छ होइन पानी परे त छैन होला नि अहिले त है अ अलिसमन परे थियो अहिले चाहिँ अलि परेको छैन अब एकछिनपछि परि परिसक्छ होला हजुर अब यो मौसमको पुरा अब यकिन गर्न सकिन्न अहिलेको मौसमको के ग्यारेन्टी है हजुर त्यही त नेपाल सरकारले यो मौसमको हालत उ त्यै छ है त्यस्तै छ है हजुर हजुर हामीले के हामी जनता के जान्नुउने नेता जान्नु भन्दा नेताले बारेमा जान्छन् सबै कुरा है ओके घहनु जे सर्वप्रथम हजुरलाई दिदीजीलाई अनि टेन्सन दादाको लागि अनि मेरो घर परिवार सम्पूर्ण राणा परिवार होइन अनि साथीहरू भन्नु त अहिले भर्खरै कलबर थियो निलम अधिकारी होइन साना राना मगर अनि भरत साई अनि अम्बिका आलिमगर सरिता थापा अम्बिता रामदाम दिला थपले नेन्द्र निरवाला पाउँछौँ भन्दाखेरि साथीजीलाई पनि पृथ्वी सम्झिराख्नुहुन्छ शारदा खनाल उमान्या होइन सविन्द्र श्रेष्ठ इन्द्रमान स्याङ्छन प्रिय चारिक राई मगर होइन लक्ष्मी गुरुङ अनि कमला तामाङ निर्मला चेपाङ र मन्जु तारा आज ठुलोसा अनि सर्वश्रेष्ठ शिव शर्मा अनि सपना आइ भर्खरै कल गर्नुभएको थियो धेरै धेरै सम्झिरहेको छु भन्ने बिदा हुन्छ कि न्तै गएको थियो होला होइन यस्तो रोग लाग्छ कि सुन्तु कल गर्ने होइन त्यस्तै ट्र्याकमा आएको छैन कि म लाइनमा छु होइन जति पनि साथीहरू सुन्नुभयो धन्यवाद सुग्राम प्रतिशु सल्लाह गीस भए जो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्री थ्री थ्रीको लाइनमा भन्दै कार्यक्रम जस्ट परिचय आजको यो श्रृङ्खलाबाट अन्तिममा विष्णुजीलाई धन्यवाद धेरै एकैसाथमा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 पुनश्च अर्यालय सेन्टर पुरानो सरेको जानकारी गराइन्छ फोन सुन्ना छप्पन्न पाँच एकसठी आठ सय चालिस चालिसै हेर्न राम्रो गहना लगाएर राम्ररी